चार थप लोबा समयसँगै इन्टरनेट लाइनमा संसारभरि के साथ सुनिरहनु भएको दिउँसो अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हुमाल भारतीय प्रधानमंत्री मोदी को नेपाल भ्रमण में पेश हने एजेंडा तैयार पार तीन दल कार्यदल काम थाल यमाओदी को विवाद समाधान समिति को बैठक आज भी बस्ते पहचान हो निकेरो बिरामी को खोजी केन्द्री छेरो पत्ता लखने मैक्रोस्कोप मेसन बोक गांव जाने अभियान शुरू ईराक में संघर्ष जिहादी समूह ने आपूं बंधक बनाकर थुप्रे कैदी को हत्या सावजनिकल रिस्टान बेस क्लैप हालतमें उत्तर विरा नमास का एक वरिष्ठ कमांडर को भनाई र विरूद्व को तेसों टेस्ट को पहले पारी बराबर करना भारत संघर्षरत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 आगामी आइतबारदेखि शुरू हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सरकारका तर्फबाट पेश हुने एजेण्डा तयार पार्न तीन दलीय कार्यदलले आशोबाट काम थाल्दैछ हिजो बसेको प्रमुख तीन दल कंग्रेस एमाले र एमावीका शीर्ष नेताहरूको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो कार्यदलमा कंग्रेसका डाक्टर रामचरण महत एमालेका भीम र एमावीका नारायण श्रेष्ठ सदस्य छन् सक्दो छिटो एजेण्डा तयार पारे शीर्ष नेताहरूको बैठकमा पेश गर्ने र शीर्ष नेताहरूको बैठकबाट अनुमोदन भएपछि मन्त्री परिषदमा पछाउने बताइएको छ कार्यदलले विशेष गरी विद्युत विकास तथा ऊर्जा व्यापारका बारेमा ठोस एजेण्डा तयार पार्ने जनाएको छ त्यस्तै भारतीय प्रधानमन्त्रीले उपहारका रूपमा दिने आयोजकको टुङ्गो पनि कार्यदलले छ सकेसम्म आजै साँझसम्म एजेण्डा तयार पारिने कार्यदलका एक सदस्यले जानकारी दिनुभयो सभाका विवादित विषयमा सहमति जुटाउन गठित संवैधानिक राजनीतिक सम्वाददा सहमति समितिले यसअघि सहमति भएका विषयलाई पूर्णता दिन उपसमिति गठन गरेको छ आज विहान सिंहदरबारमा बसेको बैठकले आठ सदस्यीय उपसमिति गठन गरेको समिति सदस्य एकनाथ ढकालले जानकारी दिनुभयो उपसमितिले पहिलेका सहमतिलाई पूर्णता दिनेछ यसैबीच संविधानसभा बाहिर रहेका दलहरूसँग वार्ता गर्न गठित उपसमितिले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 रानी रानीवन स्थित गुम्बामा बौद्ध धर्म गुरू श्यामर रिम्पो पछिको पार्थिव शरीरको अन्तिम दर्शन गर्ने अनुयायीहरूको घैंचो लागेको छ अन्तिम दर्शनका लागि भोलि दिउँसो सम्मको समय तय गरेको छ तिब्बती बौद्ध धर्मका गुरू रिम्पो सेवको बौद्ध दर्शन सम्बन्धी प्रवचनका दिन दिने क्रममा जर्मनीमा हृदय कारण गत चेठ अठाइस गति मृत्यु भएपछि अन्त्येष्ठ अन्त्य कुन मुलुकमा गर्ने भन्ने विषयमा अन्यल छाएको थियो नेपालले स्वीकृति दिएपछि उहाँको पार्थिव शरीरलाई हिजो भूटानबाट विमान चार्चर गरी काठमाडौँ ल्याइएको हो पार्टीभित्र देखिएको अन्तकलाहलाई समाधान गर्ने विषयमा छलफल गर्न ए विभाग समाधान समितिको बैठक आज पनि बस्नेछ यसअघि मंगलबार ए माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिङपातमा बसेको बैठकमा सफल भएपछि सहमति हुन सकेको थिएन विभिन्न जिल्लामा गठन भएका समानान्तर समितिको विषय समाधान गर्ने भने पनि कुनै सहमति हुन नसक्दा समस्या झन् बल्चिन्दै गएको छ पीड़े भन्द वरिष्ठ नेता डाक्टर बाबूराम भट्टराई पक्ष ने सिन्धुली गोर्खा जोटी मकानपुर और धनुषा में समिति गठन गरेको थियो। पार्टी अघड़ी बढ़ न सन्द भट्टराई पक्ष के संगठनात्मक संरचना बदल्परने विभाग समाधान समिति अध्यक्ष प्रचंड उपाध्यक्ष द्वे श्रेष्ठर बोगटी नेता भट्टराई रहासचिव कृष्ण बहादुर मोहरा एसएलसीको मौका परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रणकालले सानो टीमीले चनाएको छ दुई विषयसम्म अनुतीर्ण विधार्थीले परीक्षा दिन पाउने पूरक परीक्षाको तयारी पूरा भएको परीक्षा नियन्त्रणकालले सानो ठीमीका परीक्षा नियन्त्रक विष्णु बहादुरद्वारेले बताउनुभयो साउन विशगतदेखि हुने पूरक परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र उत्तर छपाई गरी सबै जिल्ला सदरमुकाममा पुर्याइसकेको कार्यले लागि तीन सय चौतिस परीक्षाका लागि दुई सय चौतिस केन्द्र र केन्द्राध्यक्ष निर्धारण गरिएको छ मौका परीक्षाका लागि एक लाख बीस हजार छ जनाको आवेदन परेको छ सम्पर्क बाहिर रहेका अथात पहिचानसकेको क्षयरोगीका विरामीको खोजी शुरू गरेको केन्द्रका निर्देशक डाक्टर राजेन्द्र पन्थले जानकारी दिनुभयो सम्पर्कमा नआएकाहरू र नयाँ क्षयरोगको पहिचान गर्न केन्द्रीय क्षयरोग पत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँ कर्मचारी पठाइएको छ सुगम भन्दा दुर्गम जिल्लाका गाउँमा छेरोगीको खोजी थालेको उहाँले बताउनुभयो केन्द्रले छे पत्ता लगाउने माइक्रोस्कोपको मेसिन बोकेर गाउँ अभियान शुरू गरेको छ यसबाट हराएका पुराना बिरामी र नयाँ बिरामीको समेत पहिचान हुनेछ डाक्टर पन्तले भन्नुभयो केन्द्रले जिल्ला जनस्वास्थ्य कार्य मार्फत जिल्लाहरूमा माइक्रोस्कोप मेसिन लगेर दुई हप्तादेखि लगातार खोके लागेको ककारमा रकत देखिएको खानामा नलाग्ने जस्ता क्षेरोगका संकास्पद बिरामीको खकार परीक्षण सुरु गरेको छ यसका लागि केन्द्रले पाँच सय चौवन्नवटा सेन्टर खकार परीक्षण गरेको नब्बे मिनट भित्र रिपोर्ट दिएर क्षेरोग भए नभएको बत्ता लगाउने गरेको छ पन्तले बताउनु भयो तत्कालै क्षेरोग भए नभएको पहिचान गर्ने नयाँ जीनएमस्ट मेसिन अहिले देशका विभिन्न बाइस ठाउँमा राखिएको तत्कालै थप थाव सात ठाउँमा थप्न विगत मान्छे रोग भए नभएको पत्ता लगाउन बिहाना दिउँसो र बेलुकाको खकार परीक्षण गर्नुपर्ने भए पनि वहाँले यो मेसिनबाट बिहान र दिउँसो दुईपटक मात्र खकार परीक्षण गर्दा नै पत्ता लाग्ने नेपालमा हाल पैंतालिस हजार छेरोगी रहेको अनुमान गरेपछि छत्तीस हजार छेउरोगीको उपचार भइरहेको र बाँकीको पहिचान हुन सकेको छैन त्यसैको खोजी र नयाँ क्षेरोगीको खोजीमा केन्द्र जुटेको हो सरकारले जटिल खालका तीन जना क्षेउरोगका बिरामीलाई मासिक एक हजार भत्ता दिएर उपचार गरिरहेको छ भने बचिएर आएका सत्र प्रतिशत मासिक पाँच सय भत्ता दिएर उपचार गरिरहे त्यस्तै एचआईभी एड्स भएका सात सय थियरोगीको उपचार भइरहेको छ भने प्रत्येक थेयरोगीका बिरामीलाई एचआईभी परीक्षण गर्ने गरिएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्कूल तथा कलेजहरूमा पढ्ने विद्यार्थीहरूका लागि ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ जिल्लामा ट्राफिक नियम उल्लंघनको घटनामा वृद्धि भएसँगै विद्यालय स्तरबाट नै जनचेतना जगाउने उद्देश्यले यस्तो कक्षा सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ ट्राफिक प्रहरीले गर्नुपर्ने अभियान अन्तर्गत आगामी श्रावण सोह्र गतिबाट जनचेतनामूलक कक्षा सञ्चालन गर्न लागि जिल्ला ट्राफिक प्रहरी, प्रहरी काले चितवनका प्रहरी नायप निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो काले अभियान अन्तर्गत श्रावण सोह्र गते एफएक्स एकाडेमी तथा सत्र गते होलिडे क्रिएसन स्कूलमा कक्षा संसालन गर्ने गर्न लागि <usles> सरकारले देशैभर तरकारीमा विष आदि परीक्षण गर्ने तयारी गरेको छ काठमाण्डको कालीमाटी बजारमा बिक्रीका लागि ल्याएका तरकारीको मात्र नमूना जाँच गर्दै आएको वानी संरक्षण निर्देशनालयले देशका अरू तरकारी बजारहरूमा पनि परीक्षण गर्ने तयारी गरेको हो कालीमाटीमा तरकारीको जाँचलाई कड़ाई गरेपछि व्यापारीहरूले अरू बजारमा तरकारी निकासी गर्न थालेपछि देशैभरि परीक्षणको तयारी गरेको वरिष्ठ वानी संरक्षण अधिकारी राजीव राजीव दास राजभण्डारीले जानकारी दिनुभयो मेसिन र जनशक्तिको अभावका कारण एकैपटक देशभर परीक्षण गर्न नसक्दा विषादी हालेका तरकारीको कारोबार रोक्न नसकेको उहाँको भनाइ छ इलाका प्रहरी काले रत्नगरले आज दुई सय लिटर अवैध घरेलु मथिरा नष्ट गरेको छ काले गत एक हप्ताको अवधिमा विभिन्न स्थानबाट बरामद गरेको परि, सुवै घरेलु मधििरा पूर्वी चितवनको पदमपुर चुटपानी लंका स्थानबाट बिक्रीका लागि ल्याउँदै गर्दा बरामद गरिएको मदिरा नष्ट गरेको इलाका प्रहरीकाले रत्नगरका प्रमुख एवं प्रहरी नाइब उपरीक्षक टीका बहादुर कार्कीले दिनुभयो त्यसै गरी आज नगरपालिका एक बजारमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पनि नष्ट गरिएको प्रहरी नाइब उपरीक्षक कार्कीले बताउनु भयो। इलाका प्रहरी कार्यले अवैध घरेलु मदिरा नियन्त्रणमा लिए नष्ट गर्ने अभियानलाई तीव्रता दिए पनि न्यूनीकरणमा भने कमी आउन सकेको छैन सन् दुई हजार बाइसम्म नेपालमा बाघको संख्या दोब्बर बनाउने सन् दुई हजार नेपालमा बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गर्न वृद्धि ए बासिस्थान र आहार संरक्षण बी जनचेतना अभिवृद्धि सी चोरी सिकारी नियन्त्रण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 नेपाल ट्राफिक खबरको यति बेला नानगढेटोडा वीर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोग्िन ओबीसी काठमाडौँ सड़क खण्ड मुग्िन दमौली पोखरा सड़क खण्ड र नानगढ़ प्रासीबुटोल सड़क खण्ड ट्राफिक खबर को साथ में फोर्टो पॉइंट फोर डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राितौवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी सात सौ तिरचाली अन्तर्राष्ट्रिय समाचार इराकमा संघर्ष रह जिहादी समूह इस्लामिक स्टेट इन इराक एन, एन सिरिया आईएसआईएसले आफूले बन्दक बनाएका थुप्रै कैदीहरूको हत्या गरेको एक भिडियो सार्वजनिक गरेको छ तीस मिनट लामो उक्त भिडियोमा नुकाब लगाइएका आईएसआईएसका बन्दुकधारी श्रमपन्थीले युवाहरूको ठूलो समूहलाई नदीमा धकिलेर हत्या गरेको देखाइएको छ ईदको दिन जारी गरेको भिडियोमा एक भिडियोमा हरेक युवालाई पिस्तुलले गोली हानेर नथीमा धकलिएको देखाइएको बीबीसीले जनाएको छ उक्त समूहद्वारा हत्या गरिएका युवाहरू सेना हुन् वा सर्वसाधारण भन्ने बारे भने प्रश्न पारिएको छैन भिडियोमा इराकी सेनालाई फेरि लड़ाई गर्न सबैको हालत यस्तै हुने चेतावनी दिएको छ इजरायल र प्यालेस्टाइनको हमास बेस जारी युद्धमा युद्धविरामका लागि पहल भइरहेको बेला हमासका एक वरिष्ठ कमाण्डरले कुनै पनि हालतमा युद्धविराम नहुने बताएका छन् उनले एक, एक टेप सार्वजनिक गर्दै पूर्ण रूपमा युद्ध रोकिने ग्यारेन्टी नभएसम्म युद्धविराम नकर्ने दोहोऱ्याएका हुन् हमासका कमाण्डर मोहम्मद तेज तेजले आफ्नो सेना मर्नतैयार रहेको तर युद्धविराम गर्न तयार नरहेको बताएको एसोसिएटले प्रेसले सुनाएको छ यसैबीच प्यालेस्टाइनको गाँजा क्षेत्रमा ईद पर्वत चलिरहेका बेला इसरायी सेनाले गरेको आक्रमणमा कम्तीमा एक सय से सेनाको मृत्यु भएको छ खेल समाचार पूर्वाञ्चमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित भएपछि प्रतियोगिता समयमे सञ्चालन गर्न माग राख्दै त्यहाँका खेल पदाधिकारीलाई काठमाडौँ फोकेका छन् समयमे प्रतियोगिता सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारलाई ज्ञापन पत्र उनीहरू काठमाडौँ फोकेका हुन् उनीहरूले आज युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेललाई भेटी प्रतियोगिता सञ्चालन गराउन माग गर्ने प्रत्येक दुई वर्षमा हुने राष्ट्रिय प्रतियोगिताको गत संस्करण सुदूरपश्चिममा भएको थियो यस पत्र पूर्वाञ्चलमा गर्ने निर्णय भइसके पनि सरकारले आर्थिक वर्ष दुई हजार एकात्तर बहत्तरको बजेटमा विनियोजन गरेको छैन राष्ट्रिय खेलकुद परिषद राखेफले प्रतियोगितामा संचालन गर्ने 23 करोड़ रूपियाँ मांग गरे पनि बजेट विनियोजन नहुँदा प्रतियोगिता नहुने सम्भावना बढ़ेको हो यता राखेपका सदस्य सचिव युवराज लामाले भदौ महीनाभित्रै प्रतियोगिता सञ्चालन गर्ने विषयमा मन्त्री परिषदको बैठकले निर्णय गर्नुपर्ने बताउँदै आएका छन् र इंग्ल्याण्ड विरूद्धको तेस्रो टेस्ट क्रिकेटमा भारतले पहिलो पारि बराबरी गर्न संघर्ष गरिरहेको छ तेस्रो दिनको खेल सकिन्दा भारतले आठ विकेट गुमाउँदै तीन रन जोड़ेको छ भारत अझै दुई सय छयालिस रनले पछाडि छ भारतका लागि कप्तान महेन्द्र सिंह धोनी पचास तथा मोहम्मद सामी चार रन बनाएर किजमा छन् भारतले तेस्रो दिनको खेल एक विकेट पच्चीस रनबाट अगाडि बढ़ाइएको थियो तेस्रो अङ्जङ्का रेहेलले श्रादिक स्वर्ण रन बनाएका थिए इङ्ल्याण्डमा जेम्स हण एर्ड बोर्डेलले समान तीन तीन विकेट लिएका छन् भने मोइन ओली अनिले दुई विकेट हात पारेका छन् इंल्याण्डले पहिलो पारीमा पाँच पारी सय उनासत्ती रन बनाएको थियो भारतलाई बराबरी गर्न आज चौथो दिनको खेलमा दिनभर टिक्नुपर्नेछ चौथो दिनको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजीबाट शुरू हुनेछ <laughs> दिवसो दुई बजी को अर्पण समाचार को अंतिमा प्रमुख समाचार का शीर्षक रोप एक पटक भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा पेश हुने एजेण्डामा तयार पार्न तीन दलीय कार्यदलले आजबाट काम थाल्दै यी माओवादीको विवाद समाधान समितिको बैठक आज पनि बस्दै पहिचान हुन नसकेको छेरोका रोपका विरामीको खोजी केन्द्रले छेरो, छेरो पत्ता लगाउने माइक्रोस्कोप मेसिन बोकेर गाउँ अभियान शुरू इराकमा संघर्षरह जिहादी समूहले आफूले बन्धक बनाएका थुप्रै कैदीहरूको हत्या गरेको भिडियो सार्वजनिक इजरायल र प्यालिस्तान बेच कुनै पनि हालतमा युद्ध विराम नहुने हो मासका एक वरिष्ठ कमान दरको भनाई र इङ्ग्ल्याण्ड विरूद्धको तेस्रो टेस्टको पहिलो पारी बराबर गर्न भारत संघर्षरत दिउँसो दुई बजीको शिखर हार्डवेयर लक्नगर एक बकुलर पुरानों कर्मचार पेट्रो पंप संगे फोन नंबर शून्य छप्पन पांच तिरसठी रंग लोगंग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान